नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर उपस्थित भइसकेका छौ प्राविधिक मित्र विष्णुसँगै तपाईँकै लोक संगीतको सहायत्री म दिवस मगर चार पाँच मेगासँगै इन्टरनेट अनलाइन गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण शुभ साहजको व्यवसायलाई सुनिराख्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौं बेलुका साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्म तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो बाँच महसमा कार्यक्रम अर्पण शुभ साहजको व्यवसायमा हामी लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिन्छौं मिठा मिठा लोकदोरी भाकालाई कार्यक्रममा स्थान दिएर तपाईँको दिनभरको थकानलाई थोरै भए पनि परे राख्ने कोसिस गर्छौँ शून्य पाँच त्रिसठीको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्तर लगाएर पाएका सम्पूर्ण प्रियोजन मित्रहरूलाई सम्झना सन्देशहरू राख्न सक्नुहुनेछ कार्यक्रमको शुरुआतमा कोही मित्र हुनुहुन्छ भनेर विष्णुजीले स्वागत गर्छु हेलो नमस्कार हजुर प्रेम जी के प्रेमै छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ <Sanamalı> हुन्छ ah, प्रेम कुमारी आउनुभयो खुसी लाग्यो आउँदै गर्नुहोला यति बेला मारिबाह्य प्रेम कुमारी आउनु भएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ के भन्नुभयो निराजी अनि खाना पकाइसक्नु भयो अनि अनि सम्झना हुन्छ निराजी कार्यक्रम खुसी लाग्यो आउँदै गर्नु होलामस्कार यति बेला कोरागबाट निरा रुम्बा आउनु भएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना विदा भइसक्नु भएको छ फेरि पनि कोही मित्र हुनुहुन्छ भनेर इसारा मिलेर राखेको छु हेलो नमस्कार हजुर सन्जुजी खाना खाइसक्नुभयो एकदम मन लागेको छैन सन्जु छैन जस्तो छ हो अनि हाम्रो सञ्जीलाई किन त्यस्तो टेन्सन पर्यो होला तिठो लोकदोरी भाका बजाउँछौँ तपाईँको टेन्सनलाई पुरै भए पनि हटाउन नसके पनि थोरै हटाउने कोसिस चाहिँ गर्छौँ हामी र त्यो लोकदोरी भाका मार्फत तपाईँलाई सम्झाउन चाहनुहुन्छ हुन्छ सन्जुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो गर्नु छुटिन्छौ नमस् कार्यक्रम भर शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन उपस्थित हुने गर्छौँ यो आधा घण्टे व्यवसायमा मिठा मिठा लुकदोरी भाकाहरू बजाएर तपाईँको त्यो दिनभरको थकानलाई पहरे राख्ने कोसिस गर्छौ हामी कार्यक्रमहरूमा शुभ साँझ व्यवसायमा तपाईँको लागि दुईवटा पाट्यो पनि खुल्ला गरिराखेका छौं शून्य छपन्न पाँच त्रिसठ टिफिन सय बत्तीस र शून्य छप्पन्न पाँच त्रिसठ टी तिन सय तेत्तिसको तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला अब एउटा मिठो भाका राख्छौं र त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौ चाहिँ <laughs> तिम्रैले पागल पागल दादू तो पक्षी तीन फर के जासई सुन के जास तीन सन पर खिला या गे की संभनी दल पागल पागल पाद पशी दिन भर के जा हाम्रै यादमा पागल भएको छु निकै नै मर्मेश्वरसी लोकडोली भएका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा मलाई प्राविधिक मित्र विष्णुजीले सहयोग गरिराख्नु भएको छ भने म बोली राखेको मित्र तपाईँकै लोकसङ्गीतको सहयात्री मरिवस मगर कार्यक्रम अर्पण शुभ साँझको हामी हरेक दिन उपस्थित हुने गर्छौँ तपाईँको त्यो दिन घरको थकानलाई थोरै भए परे राख्ने कोसिस गर्छौं मिठा मिठा लुगोहरी भाकाहरू बजाएर तपाईँको सम्झना सन्देश पनि लिन्छौ कार्यक्रम अर्पण शुभ साँझको व्यवसायमा फेरि पनि कोही मित्र हुनुहुन्छ आफ्नो सम्झना सन्देश राख्नको लागि उहाँलाई म कार्यक्रममा स्वागत गर्छु कोही मित्रीमा सम्पर्क भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईटा बाटो तपाईँको लागि खुल्ला गरिराखे आउन आफ्नो आफन्तर पढाइ तपाईँका सम्पूर्ण मलाई भन्दा पनि विष्णुजीलाई निकै गाह्रो भरे रेलो हजुर कहाँबाट बिना खाइसक्नुभयो हाम्रो पनि भएको छैन एकछिन पछाडि सँगै होला जस्तो छ बिनाजी सँगै होला जस्तो छ हजुर हाम्रो पनि भर्खर पाक्दैछ भन्नु पर्यो होइन एकै ठाउँमा नभए पनि समय त एउटै भइहाल्छ नि होइन खाना हो? खाने हुन्छ बिनाजी कार्यक्रममा आउनुभयो एकैछिन पछाडि एउटा मिठो लगेर भाका बजाउँछौँ त्यसमार्फत हुन्छ बिनाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुटिन्छौँ नमस्कार ये बेला गाई घाट बाट बिना आना मित्र राखे बिदा भईस फिर कोई मित्र हेलो हेलो हजार नमस्कार, नमस्कार। क्या को बल दे प्रसन्ना बकुलर हुन्छ कार्यक्रममा आउनु भएको छ सम्झना सन्दको लागि राख्न चाहिँ हुन्छ प्रसन्नाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने छुट्टिन्छौ नमस्कार यति बेला बकुलरबाट प्रसन्ना आउनुभएको थियो आफ्नो आफन्त इष्ट मित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ तपाईँ पनि कार्यक्रममा यस्तै गरी आउन चाहनुहुन्छ आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राख्न चाहनुहुन्छ भने दुईवटा टेलिफोन नम्बर तपाईको लागि खुल्ला गरिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छप्पन्न पाँच तिन सय तेत्तिसको फेरि पनि कोही मित्र हुनुहुन्छ टेलिफोन सम्पर्कमा हेलो हजुर नमस्कार कहाँबाट बस बसाउ होला बस बसाउ भन्नु पर्यो नि खाना पाके कि नाइँ हे खाइ सके हुं खाइ सक्नु पनि भइसक्यो है हजुर आज खाना खाएका हो हाम्रो भएको छैन कार्यक्रम सके पछि हुन्छ नि साजि मिन्स कार्यक्रममा आउनु भएको छ सन्देश कसको कसको लागि राखमसाहन हुन्छ सर कहाँ हुनुहुन्छ हजुरलाई धन्यवाद पण्डालंग दादालाई हजुर आलिगल थरमा बस मैले दादा अशोक कुमार तामाङलाई अनि भजमीना कुमारी तामाङ अनि बाबा मम्मीलाई अनि मेरो घर परिवार अनि कोरङमा बस्नुहुने साथीहरू सन्जु तामाङ सरिनाजिना तामाङ अनि पर्मिला अनि अनि सुशीला निला सुनेर बस्नुहुने सम्पूर्णलाई नमस्कार भाट्य जोनि आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ सुनि पाँच त्रिसठी तीन सय बत्तीस र तेत्तीसको दुईटा बाटो भएर तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा मिठो लोकरी भाका सुन्छौं त्यसपछि फेरि कार्यक्रममा उपस्थित हुने नै छौं राशिफलमा लेखेको छ अरे अब मलाई रुनु रुनुपर्छ अरे निकै नै मनसी लोकदोरी भएका थिए कार्यक्रम अर्फ शुभ साँझको व्यवसायमा राखिसकेका छौँ कार्यक्रम अर्पण र शुभ साहजको व्यवसायमा आज भने निकै नै मर्मेश्वरसी लोकडोरी भाकालाई पस्किराखेका छौँ कार्यक्रम अर्पण शुभ साहजको वसाय सुन्न सक्नुहुनेछ तपाईँकी लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार डब्लु पाँच मेकसँगै इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर रह रह पनि सुन्न सक्नुहुनेछ कार्यक्रम अर्पण शुभ साहजको व्यवसायमा निकै नै मिठा मिठा लोकडोरी भाकाहरू बजाएर तपाईँको त्यो दिनभरको थकानलाई थोरै भए पनि पढाइ राख्ने कोसिस गरिराखेका छौँ कार्यक्रममा फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बिन्दाजी र मेरो फर्स्ट टाइम कुराकानी हो कि जस्तो लाग्यो मलाई तपाईँलाई मेरो तर्फ आँट्यो र रेडियो अर्पणको तर्फबाट रेडियो अर्पण एक सय चार ठुलो बाँच मेगासमा धेरै धेरै स्वागत छ बिन्दाजी स्वागत गरेपछि फेरि पछिल्लो दिनहरूमा फेरि चटक्कै बिर्सानु भएन नि त हुन्छ बिन्दाजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ अनि मेरो बुवा मम्मी भाउजू बोनारी बहिनीहरू कमला सुनिता बिमला अनि मेरो मकनपुरमा बस्नुहुने ठुलो बाबा ठुलो मम्मी दिदी भिनाजु सबैलाई हुन्छ बिन्दाजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला अहिले भने सुटिङ छौँ नमस्कार यति बेला भरतपुरबाट बिन्द तामाङ आउनु भएको थियो आफ्नो पनि कोही मित्र हुनुहुन्छ सा हेलो हजुर नमस्कार, नमस्कार राजकुमार, राजकुमार बसी बस भन्नु पर्यो है अनि खाना खाइसक्नु भयो कि नै एकछिन पछाड हुन्छ है हुन्छ राजकुमारजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश कसको लागि राख्न चाहनुहुन्छ हुन्छ राजकुमारजी कार्यक्रममा आउनुभयो खुसी लागि आउँदै गर्नुहोला अहिले भने छुटिन्छौ नमस्कार यति बेला इच्छा कामनाबाट राजकुमार आउनु भएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझकै बसाई सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय इन्टरनेट अनलाइनबाट पनि हामीलाई सुनेर साथ दिइराख्नु भएको छ कोही मित्र हुनुहुन्छ फेरि पनि टेलिफोन सम्पर्कमा उहाँलाई म कार्यक्रममा स्वागत गर्छु हेलो नमस्ते हजुर कहाँबाट हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ रितुजी कार्यक्रममा आउनु भएको छ सम्झना सन्देश चाहनुहुन्छ मेरो घर परिवारलाई साथीहरू भन्नुपर्दा सुशीला सुकु सुन्तरी सिर्जना प्रविणा अनि मेरो दिदी शान्ति भाउज अनितामार दाई अजय विराट कार्यक्रम सुनेर बस्नु सम्पूर्णको लागि र मलाई रितु लामा भनेर चिनेर दिने सम्पूर्णको लागि हुन्छ रितुजी कार्यक्रममा आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला हेटौडाबाट ऋतु लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रलाई सम्झना सन्देश राखेर विदा भइसक्नु भएको छ कार्यक्रम अर्पण शुभ साँझको यो अवस्थाको हामी अन्त्यतिर आइपुगेका छौँ भोलि फेरि अर्को नवीनतम बसाईमा तपाईँ हाम्रो भेट हुने नै छ यति नैसम्म सामुदायिक रेडियो रेडियो इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम हर्पण शुभसाहसलाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र फोन गर्ने साथीहरू हुनुहुन्थ्यो माडीबाट प्रेम कुमारी कोराकबाट निराबा गाईघाटबाट सन्जु गाईघाटबाट बिना बकुलरबाट प्रसन्ना कोराक साहबाट जोनिशा भरपूरबाट विन्दा तामाङ इच्छा कामनाबाट राजकुमार हिटौडाबाट रिता लामाले फोन रितु लामाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद भन्दै यति नसम्म आवाजलाई रेडियो साइडसम्म बढ़ाउने प्राविधिक मित्रका लागि विष्णुजी प्रति शेष आभार प्रकेट गर्दै तपाईँकै लोक संगीतको सहयात्री मधिवास मगर पनि कार्यक्रम अर्पण शुभ साँझको यस श्रृंखलाबाट उज्य पर्छु नमस्कार थो, थो, ओ भएको एउटा पढाइमा त हो कमाउँछ जमाउँछ पढ़ाई ओ पढाइ भा तर सङ्गत छ सम्पति भएको एउटा पढाइ